चितवनमा यति बेला डेङ्गु रोगको संक्रमण देखिएको छ सामान्यतया गर्मी मौसममा डेङ्गुका बिरामीहरू धेरै हुने र ठन्डी मौसममा हटेर जाने गर्दछ तर यस वर्ष भने चितवनमा त्यसको उल्टो भएको छ गर्मी मौसममा खासै समस्या नदेखेको डेङ्गु रोगले ठन्डी मौसम सुरु भएसँगै झनै बढेर गएको छ जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गएको साउन महिनामा जम्मा सातजनामा डेङ्गु रोग देखा परेको थियो भदौ महिनामा त्यो सङ्ख्या बढेर बिस पुग्यो असोज महिनामा बाहुन कार्तिक महिनामा एक सय सत्तरी र मङ्सिरको दोस्रो सातासम्म यसरी हेर्दा हरेक महिना डेङ्गुको संक्रमण दर बढ्दो क्रममा रहेको छ जिल्लाकाहरू हुन् चितवनमा मात्र डेङ्गुको अवस्था कस्तो छ त जिल्ला जनस्वास्थ्य चितवनका प्रमुख केदारमा डेङ्गु कै छ तिन चाहिँ केसहरू अहिले निजान भइसकेको केसहरू छन् तीमध्ये आदि केसहरू चिकनकै नगरपालिका क्षेत्रभित्रै छ सितोवनमा गएको दुई तिन वर्ष अगाडि पनि डेङ्गु महामारीको रूपमा फैलिएको थियो त्यो बेला चितवनमा कतिपयले ज्यान समेत गुमाउनु परेको अवस्था थियो डेङ्गु रोग प्रत्येक चार पाँच वर्षमा देखिरहने जनस्वास्थ्य जनाएको छ मानवमा रहेको डेङ्गु रोगसँग लड्ने क्षमता कम हुने भएकाले यो रोग चार पाँच वर्षमा देखिरहने फेरि पनि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहर सिंह यो चार पाँच वर्षमा केही वर्ष लगातार जस्तै चितवनमा डेङ्गु लगायत उच्च ज्वरोका बिरामीहरूको संख्या बढ्दै गएको छ खास गरी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु औँलो उच्च ज्वरो इन्सेफ्लाइटिस जस्ता रोगहरू बढी मात्रामा देखिने गरेका छन् पछिल्लो रेकर्डले डेङ्गुको संक्रमण गर्मी र ठन्डी दुवै मौसममा र मानिसको चहल बढी हुने बजारिया क्षेत्रमा यसको संक्रमण देखिएको डेगू बा बच्न को घर वरीपरी सफा करने और स्वयं व्यक्ति लमखुट्टोकाई बाजग रह अस्पताल का वरिष्ठ फिजिशियन डाक्टर राजू बस्नेत को सुझावी को, को बच्चे होना वर्ष अघि पनि डेङ्गु रोग महामारीको रूपमा फैलिएको थियो सबैको साझा प्रयासमा त्यो केही समय समयभित्रै नियन्त्रणमा आयो अहिले पुनः डेङ्गु संक्रमण बढेर गएको छ समयमै प्रयास भएन भने यसले पुनः महामारीको रूप लिन सक्छ त्यसैले सरकारवाला निकाय तथा संस्था सबैले यसतर्फ विशेष ध्यान दिन जरुरी छन् रोग फैलेर उपचार गर्नुभन्दा समयमै नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ